रेडियो थाह सञ्चार उनान्सय दशमलव चार मेगा हर्ज काठमाडौँ थाह सञ्चार डट कम र थाह सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा गत साताबाट हामीले उमा सुवेदीले ले लेख्नु भएको उपन्यास तोदा सुनाइरहेका छौं हिब्रू शब्द तोदाको अर्थ हो धन्यवाद र यो उपन्यासमा विभिन्न हण्डर र ठक्कर खाँदै वैदेशिक रोजगारीका क्रममा इजरायल पुगेकी पार्वती नामक पात्रको कथा छ यसमा पार्वती र पार्वती जस्तै जीवन भोग्न विवश नेपालीहरूको मात्रै कथा होइन विश्वयुद्धको लामो कालखण्डपछि पनि त्यसको चिमोटाईबाट उम्कन नसकेका इजरायलीहरूको भोगाई पनि समेटिएको छ गत साता हामीले हिटलरकालीन समयमा यहुदीहरूले भोगेको त्रासदीको सानो अंश सुनाएका थियौं इजरायलमा पार्वतीले यस्ता धेरै कथाहरू सुन्नै बाँकी छ र पार्वतीका अनुभवहरू हामीले सुनाउनै बाँकी छ आजको अङ्कमा हामी पार्वतीको वर्तमान बारे जानकारी दिँदै उसैको स्मृति मार्फत उसको विगत कोट्याउने प्रयास गर्नेछौ प्रसोदाको दोस्रो समुद्रसित अति गहिरो साइनो गाँसेकी छ पार्वतीले यो इजरायलको बिरानो भूमिमा समुद्र उसको आफन्त जस्तै भएको छ त्यसैले समुद्रसित ऊ निर्धक्क सम्वाद गर्न सक्छ सुख दुःखका कुराहरू गर्न सक्छे आफ्ना रहर र रह सपनाका कुरा पनि गर्न सक्छ आफ्नो विगतको तितो पिरो बिसाउन र आगतका बारेमा सरसल्लाह माग्न सक्छ समुद्र केही बोल्दैन तर उसको कुरा ध्यान दिएर सुन्छ समुन्द्र पार्वतीका लागि दुखाइ मार्ने औषधी नै भएको थियो जब मन भित्र कतै दुख थियो ऊ समुद्र निर पुगिहाल्थी र भन्दथी हे समुद्र तिमी आफूभित्र यतिकै धेरै पानी जोगाएर राख्न सक्दा रहेछौ मसित पनि त अथाह आँसु छन् कहाँ राखु म मेरा यी आँसुहरूलाई के तिमी मेरा आँसुहरूलाई पनि जतनसाथ आफैसित लुकाएर राखिदिन सक्छौ समुद्रले कुरा मान्थ्यो एकान्तमा यसरी धेरै पेर समुद्रसित रोइरहन्थी पार्वती नेपाल छाड्दा पनि पार्वतीसित प्रशस्त आँसु थिए उसका सपनाहरू रहरहरू र चाहनाहरू सबै सबै आँसुमा लफक्क भिजेका थिए आँसुले ओसिएका सपना रहर र चाहनाहरूको बडेमानको भारी बोकेर ऊ इजरायल आइपुगेकी हो पातलो शरीर थियो पार्वतीको पचास बाहन्न किलोको तर शरीरको वजनभन्दा कैयौँ गुणा भारी दुःखलाई मनभरि लुकाएकी थिए उसले माछा जस्ता लाम्चा आँखा तर हजारौँ सपनाहरू त्यही आँखामा छरपष्ट जमेका थिए गोलो मुहार तर मुहारबाट निकै अघिदेखि उत्साह र उमङ्ग विपत्ता भएका थिए खासै अग्ली होइन ऊ तर भन्दा हजार हजार गुना अग्ला विपत्तिका पहाड़हरू उक्लिसकेकी थिए इजरायली भूमि टेकेकै दिन ऊ थिमारीको अपार्टमेन्टमा पुगेकी थिए थिरकुमारीको अपार्टमेन्टमै अर्की केटी पनि थिए रोशनी रहेछ उसको नाम अलिक होची होची ठिक्कको जिउ पातालो तर प्यास नमैटिएका ओठ अलिअलि मंगोलियन झल्कुदिने टुमुक्कको नाक रोशनी मौन बस्दा पनि हल्ला गरिरहने खालका उसका चहकिला आँखा आँखा पनि अलिक चिम्सा नै हुन् चिम्सा आँखा पनि यति आकर्षक हुँदा रहेछन् भन्ने पहिलोपल्ट रोशनीलाई देखेरै थाहा पाएकी पार्वतीले थिले उनीहरूको परिचय गराइदिँदै भनिन् यो रोशनी अलिक उत्थोली तर मन भने यसको सफा छ पार्वती मन भनेको सफा छ पार्वती अनि हेर्नु दिदी टोइलेट र मन चाहिँ स्वास्थ्यको लागि लाभदायक हुन्छ कि रोशनीले जवाफमा हाँस्दै र चुरोटको गोल गोल धुवा उडाउँदै यही भनेकी थिए पहिलो दिनमै रोशनी र पार्वती घनिष्ठ बनेका थिए परिचय हुने रोशनीले प्रस्ताव गरेकी थिए पार्वती तिमीलाई मलाई पनि त्यसपछि त नै भन्नु पर्यो प्रस्ताव सहरित भएको थियो बेलुका पार्वतीले रोशनीसित सोधेकी थिए रोशनी यहाँबाट समुन्द्र कति टाढा पर्छ कति टाढा पर्छ सा? पोहोर सालदेखि इजरायलमा केयर गिभरको काम गरेर बसिरहेकी रोशनीले जिस्क्याएर सोधेकी थिद्रमा डुबेर मर्नु विचार गरिस् कि क्या भर्खर त इजरायल आछस् किन यति चाँडै निराश भयो कि किन यति चाँडै निराश भए कि त्यस्तो होइन कि रोशनी खासमा मैले आजसम्म समुद्रै देखेको छैन त्यसैले कति बेला हेरौँ जस्तो मात्रै भएको हो साँच्चै हाम्रो बिरिङ खोलो भन्दा त समुद्र ठुलो होला है समुद्र ठुलो होला है पार्वतीको प्रश्न सुनेर रोशनी खुब हाँसेकी थिए किन हाँसी पार्वतीले बुझिन तर आफूले कति मूर्ख प्रश्न गरेकी रहेछु भन्ने पार्वतीले विशाल समुन्द्रलाई देख्न साथ बुझिहाले कहाँको यो सृष्टि नै यसैमा समाहित होला जस्तो विशाल समुद्र कहाँको त्यो चिटिक्कको बिरिङ खोलो त्यसपछि त आफ्नो अबोध जिज्ञासामा पार्वती पनि हाँसेकी थिए पार्वतीको यो हाँसो त्यही हाँसो थियो जो अहिले पनि बिरिङ खोलामा कता कति तैरिरहेको हुन सक्छ जसमध्ये आफ्नो मनको अञ्जुलीले बटुल बाटुल पारेको अलिकति हाँसो उसले बल्ल तल्ल जोगाएर इजरायलसम्म ल्याइपुर्याएकी छ हाँसो हो काम लाग्छ इजरायल ओर्लना साथ एयरपोर्टमा केयर गिभर एजेन्सीको एउटा स्टाफले पार्वतीलाई भनेको थियो ल अब कामको टुङ्गो नहुजेल तपाईँ एजेन्सीले व्यवस्था गरिदिएको अपार्टमेन्टमा बस्नुपर्ने हुन्छ यो तेल अबिबको हर्चिन्दोड स्ट्रीट बाह्र नम्बरको घरमा छ त्यो अपार्टमेन्ट तर पार्वतीलाई एजेन्टले भने जस्तो त्यो अपार्टमेन्टमा बस्नु परेन उसले नेपाल छाड्नु अघि नै थेरकुमारीले फोनमा भनेकी थिइन् कि कतै बस्नु पर्दैन सोझै मेरै अपार्टमेन्टमा आउनु तिम्रो काम सुरु नहुन्जेल सँगै बसौँला त्यसैले ऊ एयरपोर्टबाट सोझै थिर कुमारीको अपार्टमेन्टमा पुगी आफ्नै गाउँठाउँकी भागीले थिर कुमारीलाई पार्वतीले केटाकेटी देखिने चिनेकी थिइन् उनी आत्मीय पनि थिइन् नेपालमै हुँदा पनि उसलाई खुब माया गर्थिन् माइत आउँदा सधैँ उनी पार्वतीका लागि केही न केही कोसिलीहरू त्यसैले इजरायलमा थिर बस्नु पार्वतीका निम्ति असाध्यै सहज पनि भयो पार्वतीको काम सुरु हुन अझै केही समय लाग्ने भयो त्यसैले उसको न्यास्रोपन पनि बढ्दै थियो ऊ अझै पनि इजरायल र यहाँको वातावरणसित आश्वस्त हुन सकिरहेकी थिइन उसलाई कता कता अझै पनि संशय थियो कतै उसले निराश भएर नेपालै फर्किनुपर्ने त होइन पार्वतीको मनको यो अस्थिरतालाई थिर राम्ररी बुझेकी थिइन् त्यसैले पार्वतीको मन बहलाउनका लागि थिर भनिन् ल पार्वती आज तिमीलाई म समुन्द्र देखाउन लैजान्छु रोशनी आउँछ नि कामबाट यसो खुसी भएकी थिए नेपालबाट आफूसँगै कोसेली जस्तै गरी बोकेर ल्याएकी थिए उसले न्यासरोपन समुद्र हेर्न पाउने भएपछि उसको त्यो न्यासरोपण स्वाट्टै मेटियो ऊ ताजा भाइ अचम्मले फुर्तिले पनि भाइ रोशनीले उसलाई झिस्क्याई पनि बल्ल पार्वती भित्रको बैंस उसको अनुहारमा छचल्किएर आयो होइन समुद्रको कुरा सुन्ने कति उताउली पार्वती पार्वतीलाई त्यसपछि उसले सिकाइ पनि हेर जीवन भने त यसरी नै बिताउनुपर्छ पार्वती मनलाई फक्का फाल छोडिदिने हो यसले जीवन चाहिँ त्यही गर्ने हो कुनै कुराको अतृप्ति हुनुहुन्न के मनभित्र बिन्दास भएर बाँच्न पर्छ अब यो जिन्दगीहरू फेरि दोहोऱ्याएर आउनेवाला त छैन कसो कसो त्यो दिन अपराह पाँच बजेको हुनुपर्छ हर्चिउन रोडबाट लेमिन्चकी हुँदै रोशनीको पछि पछि लागेर उसले साता आठवटा जेब्रा क्रसिङ पार गरी, कहिले बाटाको यो छेउ र कहिले त्यो छेउ हुँदै हिँड्दा ऊ निकै फुर्किएकी थिए फराकेला सडकमा हिँड्न पाउँदा आजसम्म खुम्चिएको उसको मन फेरि गमक्क परेर फुकेको थियो आकाशतिर सोझिएका विशाल काया व्यापारिक भवनहरू देखेर उसका आँखाबाट सर्लक्कसित हराएका थिए तमाम उदासीहरू मल्टिप्लेक्सहरूको चहल पहलले उसका इन्द्रियहरू पनि गतिशील भएका थिए बाटाका दुवैतर्फ बाह्रै मास रहने हजारौं एकनाशे रूखहरूले उसको ओलाएको मनलाई पनि हरिया बनाएका थिए बाटामा प्रत्येक चार पाँच मिनटको दूरीमा यात्रुको सुविधाका लागि चौतारा बनाइएका थिए होटल रेस्टुरेन्ट र पसलहरूमा बाक्लो चहल देखिन्थ्यो न को को को मन फेरी ताजा थियो होटल, भाब्य महल हरू, सेतो फोहरा हरू, अनि स्वच्छता मैली बगैचा से उसके सान्य वर्णन कर आइपुग्यौ हामी समुद्रमा लयर यही हो समुद्र रोशनीले समुन्द्र देखाए फुलै फुलका पार्कहरू र ओहोर दोहोर गरिरहेका बाक्लै मानिसहरूको समूहलाई छिचोलेपछि बल्ल ऊ समुन्द्रको किनारमा पुगे आँखाले भ्याएसम्म निलो पानीको एक छत्र साम्राज्यलाई उसले टक्क उभिएर नियाली राखे निकै बेर एक नासले हेरिरहँदा पनि उसको मन अघाएन त्यसपछि बालुवाको बिस्कुन कुल्चै अझ अघि बढेर ऊ समुद्रको पानीमा गएर उभिए पानीलाई अञ्जुलीमै उघाई उसलाई एकछिनका लागि लाग्यो समुद्र उसको अञ्जुलीमा अटायो उसले अञ्जुलीको समुद्रलाई चुम्बन गरी समुद्र लझायो र अन्जुलीका काप कापबाट पोखियो हिजोसम्म अशान्तिको आगोमा दनदनीकिरहेको पार्वतीको मन समुद्र छेउमा पुग्ने बित्तिकै अचम्मै शीतल हुन पुग्यो मरूभूमिको तातो बाफलाई सुलुत्तै निलेको समुद्रको चिसो स्पर्श पाएर ऊ एकछिन भाव बिहोर हुन पुगी कसैले देखाइन उसले तर उसको मन त्यति हुन सक्ने सम्म थियो टाढाबाट रोशनी कराउँदै थिए के भो पार्वतीलाई आज भन्दै हो माएकी थिए पार्वती आज उसका गालामा अब लाली चढेको थियो उसका लाम्चा तर स्थिर आखामा अब चञ्चलता व्यक्त भएको थियो उसको ओठमा मादक कम्पन हुन थालेको थियो उसको अङ्ग अङ्गमा उन्माद छ थियो आज हिजोसम्म आफ्नै शरीर आफैलाई बोझ लाग्थ्यो पार्वतीलाई तर आज उसलाई आफ्नो शरीरप्रति प्रेम जागृत भएको थियो हिजोसम्मको सुसुप्त बैंस फेरि नसा नसाको रगतमा घोलिएर उसको अस्तित्वभरि व्यक्त हुन पुगेको थियो एकाएक प्रति फेरी माया र विश्वास पलाएको थियो पार्वतीलाई एतिन्जेल रोशनीले आफ्नो बाहिरी लुगा फोकाली साकेकी थिए ऊ नमानी बालुवामा उत्तानो पल्टी एक एक बित्ताका दुई टुक्रा कपडाले रोशनीको अङ्गहरूलाई छोपिराखेको थियो रोशनीलाई देखेर पार्वती पो लजाई रोशनीको अर्धनग्न शरीरमा बालुवाका कणहरू क्रिम कलरको कुर्तामा जडित बत्तु टल्किरहेका थिए पार्वतीले सोधे सोनवाद लिँदा पनि लाज हुन्छ यसलाई नेपालीमा भन्छन् स्नान बुझिस रोशनीले यसो भनेपछि बल्ल पार्वतीले बुझेकी थिए सनवाथको अर्थ छेउमी एउटा युवक सनवाद लिइरहेकी आफ्नो प्रेमिकालाई छिनछिनमा चुम्बन गर्दै समुन्द्रतिर इसारा गरेर भन्दै थियो ल हेर यसलाई भन्छन् भूमध्य यही सागरको किनारे किनार उत्तर तर्फ लामो र पूर्व पश्चिम चौडाइ साँगुरो भएर इजरायल बसेको छ यसको पूर्व पश्चिमको कुनै कुनै भाग यति साँगुरिएको छ कि केही क्षणमै सीमा वार पार गर्न सकिन्छ अस्ताउन लागेको सूर्यको किरणले रातै भएको समुद्रमा पसे थिरकुमारी रोश्ने पार्वतीलाई पनि आफैसित तानेन् धेरकुमारीले अर्धनग्न गोरीहरू अघिदेखि पानीसँग जिस्किरहेका थिए पार्वतीलाई लुगैसँग पानीमा पसेको देखेर उदेख मान्दै हेर्न थाले तिनीहरू समुद्रको जङ्गहार पहरसम्म फैलिएको थियो कम्बरसम्मको पानीभन्दा पहर नजान सुरक्षा गार्डहरू किनारबाट कराइरहेका थिए पार्वती घुडा घुँडा पानीभन्दा उता गइन थोरै पानीमा डुबुल्की मार्दै उ रमाउन थालि बिरिङ खोलामा जस्तै बिरिङमा गन्तव्य पुग्न हतारिएको बटुवा झैँ पानी खुलुलुलु बगिरहेको हुन्थ्यो तर समुद्र चुपचाप बसेको छ मानौ अब समुद्रलाई कतै जानु नै छैन कतै पुग्ने हतार नै छैन किताबमा समुन्द्रलाई स्त्रीको रूपमा सम्बोधन गरिएको पढेकी नै हो पार्वतीले किन समुद्रलाई स्त्री मानिन्छ पार्वतीलाई थाहा छैन तर किन किन समुन्द्रलाई भेटेपछि उसले लाग्यो समुन्द्र स्त्री त हुँदै होइन एउटा बलिठ पुरुष हो जसको अङ्कमालमा पिताको न्यानो बात्सल्य पनि हुन्छ र प्रेमीको अतिशय मायाको तातो पनि त्यसैले त समुन्द्रलाई देख्दा पनि उसको मनभित्र कता कता काउकुटिपो लाग्न थालेको थियो उसको चिसो मनबाट बाफ उड्न थालेको थियो उसलाई त्यति नै बेला चिच्याएर भन्न मन लागेको थियो ए समुन्द्र आऊ मलाई अङ्कमाल गर चुम्बन गर मलाई मैले आजसम्म नपाएको माया देऊ मलाई दे। एक दिन रोशनीले सुनि उसले यसरी चिच्याएको र जिस्काइ पनि उसलाई ए, ए पार्वती मही खान अँगालो मार्न त बोलाइस् समुद्रलाई रोशनीले यसोभन्दा पार्वती समुद्र छेउमा लाजले राते भएकी थिए लाजले त्यही पग्ले र समुद्रमै मिसिन्छ कि जस्तो भाइकी थिए पार्वतीलाई लागेको थियो त्यो दिन ऊ लाजले पोखिए कि भए सायद सिँगै समुद्र रातो भइदिने थियो कुरालाई मर्दै त्यसपछिमारीले सोधेकी थिइन् ए पार्वती समुद्रसित तिमी प्रायः एकहोरो बात मार्छौ अनि त्यति बेला तिम्रा गालाहरू पनि लजाय जहे राता राता हुन्छन् कुर कुर कुरा सुनेपछि त्यस दिन पो बल्ल पार्वतीले थाहा पाएकी थिए कि ऊ समुद्रप्रति कति विघ्न असक्त भएकी रहेछ साँच्चै के रहस्य छ पार्वतीको समुद्रप्रतिको यो आसक्ति र भावुकतामा भन्ने कुनै दिन उसोत्तर पार्वतीले विशाल जलरासी, जलराशि पहिलोपल्ट देखेको त बिरिङ खोलो नै हो तर बिरिङ खोलोको पानीमा पनि कम्ती नसा थियो र असार साउनमा त्यो आफ्नै पानीको नसाले मात्तिन्थ्यो अनि छाडा भएर बेसमरि हल्ली खल्ली गर्थ्यो गाउँलेहरू राति अबेरसम्म निधाउँदैनथे सबैजना भन्थे बिरिङ खोलो त होक्से बुधबारेको मुटुने काम गरी गर्जिन्छ कर बिरिङ खोलो उन्मागमा उर्लिरहेका बेला पनि ऊ कहिले काहीँ ढुङ्गे बगरमा नाङ्गा पैतालाले टेक्दै दौडेर पारिको साधुटारे फूपुको घरमा पुग्थे फुपू जिब्रो टोक्दै आति हुन्थ्यो खोलोसित के को डर पार्वतीलाई त बिरिङको कञ्चन पानी पानी मुनि अमूर्त चित्रकै झल्को दिने गरी हल्लिरहेका निखर सेता सेता ढुङ्गा र बिरिङकै बगरमा चाँदी झाइ टल्किने बालुवा यी सबै आफ्ना नजिकका साथी जस्ता लाग्थे अझ केही साइनो नै पर्ने जस्तो त्यसैले आफन्तसित के को ऊ उल्टै अचम्मको प्रश्न गरिदिन्थे डरे फुपू डर भने फुपू उसको यो प्रश्न को जवाब बरू खाजा दिन्न पार्वती तर फर्कने बेला समझाउन हो तरह खोलो बगे यसरी सबैलाई आतंकित पार्ने उही बिरिङ खोलो फागुन चैत्रतिर भने रूखबाट सुकेर झरेका पातहरू पनि बगाउन नसक्ने गरी थलो पर्थ्यो उसको यो कमजोर र दुब्लो पातलो शरीर देखेर पार्वतीलाई नमैठो लाग्थ्यो तर पनि ऊ त्यसलाई किनारमा उभिएर हेरिरहन्थे कति माया लाग्थ्यो उसलाई बिरिङ अहिले उसलाई उसला लाग्छ बिरिङ र समुद्रमा आयातनको मात्र फरक हो बिरिङ सानो छ शा, समुद्र विशाल एकपल्ट त उसलाई लाग्यो पनि सानो र मायालु बिरिङ खोलाउने जवान भएर समुन्द्र भएको हुँदो हो सानामा पार्वती पनि कम्तीकी छुच्ची थिए र छेउ किनार भत्काउँदै दौडिन्थी बिरिङ जस्तै माथिन्थी तर अहिले भने ऊ भावुक भएकी छे गम्भीर पनि भएकी छे समुन्द्र जस्तै समाएको खेला कहिले काहीँ भोटेटार माथिको जङ्गलबाट साथीहरूसित स्याउले घाँस लिएर फर्किँदा पसिनाले नेथुक्क भिजेकी हुन्थे पार्वती शरीरभरि फैलिएको घमौरा चिलाउँदा सैँ बारुलाले टोकेको जस्तो हुन्थ्यो ऊ हु। र उसका साथीहरू स्याउले घाँस बिसाएर अलिक पानी जमाएको ठाउँमा चुप्लिन्थे किनारका रूखबाट लछारी र खोलातिर झुन्डिएको भोर्लाको लहरो समाएर मच्चिन्दै पानीमा झुआमा हाफ फाल्थे शान्तिपुरबाट अदुवा अलैँची र अम्लिसो बेच्न बुधबारे बजार झर्नेहरू समेत ढाकर बिसाएर रमाई रमाई उनीहरू खेलेको हेर्थे निकै बेर पौडी खेलिसकेपछि ऊ साथीहरूसित फुलबारी सजाउने दर्शनढुङ्गा बटुल्न थाल्थे एकपल्ट पार्वती भोर्लाको लहरोबाट हम्फालदार ढुङ्गामा पछारिएकी थिए घुडो झन्ैले खुस्केको बजारिएको दुखाइ त उसलाई केही पनि थिएन त्यस्ता दुखाइ त उसले कति पछाइ कति स्कुलबाट फर्कदा वो अर्काको बारीको रुखको टुप्पैमा पुगेर आँप र अम्बक एकदिन बारीको रखबारी गर्नेले देख्यो र दौडिँदै दे आयो पार्वती टुप्पाबाटै झ्याममा हम्फाली एउटा चुच्चो दाउराको टुक्रो उसको पैतालामा जाकियो ऊ एउटा खुट्टाले खल्छ्याङ खल्छ्याङ गर्दै भागी त्यही घाउले कति दिनसम्म थलै पार्यो पार्वतीलाई जीवनमा यस्ता धेरै घाउहरू पाइ पार्वतीले जीवनमा यस्ता धेरै घाउहरू <helmets> एसरी बिरिङको समझनामा अतीतका साँगुरा गल्लीहरूमा हराउँदा हराउँदै पार्वतीले आफ्ना खुट्टा र शरीरको नियन्त्रण गुमाए उसका पैतालाहरू बिस्तारै खतराको संकेत भएतिर सर्दै गएको उसले पत्तै पाइन मन्दगतिको समुन्द्री छले उसले फकाइफकाइ त्यतिर लाँदै रहेछ अघिसम्म थुपुक्क बस्दा छाती छातीसम्म पानी थियो अहिले त ऊ समेत घाँटी घाँटी पानी ऊ अचानक आत्तिएर चिच्च्याई हतार हतार रोश्ने आएर उसको पाखुरामा समातेर ताने यसरी ऊ जोगी तर त्यतिखेर उसको होस हवास उडेको थियो अनि समुद्रमाथिको विश्वास पनि यो समुद्र तैँले सोचे जस्तो सोझो शान्त मायालु मात्रै हुन्छ भन्ने हुन्न बुझिस् त समुद्र कस्तो हुन्छ भने यो त विश्वासमा पारेर धोका दिने स्वार्थी प्रेमी जस्तो हुन्छ कुन बेला यसले आफ्नो रूप फेर्छ धोका दिन्छ थाहै हुँदैन थाहै हुँदैन रोशनीले सम्झाई उसलाई भोकै दिए पनि प्रेमी त प्रेमी हुने आखिर रोशनीले त्यो दिन समुद्रको बारेमा जति भने पनि पार्वतीको मनबाट समुद्रको आकर्षण घटेको थिएन ऊ अझै पनि किन किन यो रहस्यमय प्रेमीलाई भेट्न आतुर रहन्थे त्यसपछिका केही दिनमै पार्वतीको काम सुरु भयो केयर रूपमा ऊ पनि व्यस्त था हुन थालि तर जब जब ऊ कामबाट फुर्सत पाउँथे समुद्र नेहाल्थेऊ प्रत्येक पल्ट समुद्रलाई नौलो देख्थे समुद्र त प्रेमिकालाई फकाउन थरी थरीका ढाँचा पार्ने प्रेमी जस्तो पहुँदो रहेछ जति नै माया नगरू भन्दा पनि त्यसको अद्भुत सौन्दर्यको सम्बोधनले स्वाटै तानिहाल्थ्यो पार्वती यो खतरनाक प्रेमीको मोहनीबाट कसै गरी पनि टाढा रहनै सकिन समुद्र उसलाई माया गरौँला झैँ गरी परैदेखि निकै बेग्ले हुत्तिएर पार्वतीतिर आउँथ्यो उसका छालपी हातहरू तनक्क तन्खाएर उसलाई छुन खोज्थ्यो त्यस्तो बेला पार्वती अलिक परभाग थिए समुन्द्र निराश माने झै फर्केर जान्थ्यो अनि फेरि तुरुन्तै नजिक आइहाल्थ्यो यसरी समुन्द्र र पार्वती निकै बेरसम्म जिस्किरहन्थे तर मालियालाई पार्वतीको यो समुद्र प्रेम अलिकति पनि मन पर्दैन थियो उनी पार्वतीलाई भन्थिन्र्वती यो समुद्रसित प्रेम गरेर के फाइदा छैन बुझिस् यसले त मित्रको आगो निभाउँदैन बरु एउटा बोयफ्रेन्ड बनाए र उसैसित प्रेम गर र उसैसित प्रेम गरलिया इजरायल आएको सात दिनपछि पार्वतीलाई नातान एजेन्सीले एउटा नाम र ठेगाना दिएको थियो हिब्रू भाषामा लेखिएको एउटा सानो चिर्कोटो भित्रको कुरा उसले छेउठुप्पै बुझेन थिरकुमारीले बधाई दिँदै भानिन् ल पार्वती तिमीलाई अब केयर काम मिल्यो बुझ्यौ त मालिया भन्ने एकजना महिला छिन् त्यही साठी वर्ष जतिकै तिमीको रेखदेखमा खट्नुपर्ने भयो अब तिमी ल बधाई छ अर्को दिन बिहानै पार्वती आग्रा रोडको घर नम्बर 35 स्थित थिर कुमारीको अपार्टमेन्टबाट तखाना मार्काजिततिर लागे उसो त केही दिनको थिर अपार्टमेन्ट बसाई र उनीसितको हिटडुलले पार्वतीलाई केही अनुभवित बनाएको थियो तर पनि आफूले चढ्नुपर्ने बस पत्ता लगाउन निकै बेर लाग्यो उसलाई डेढ घण्टा जति बस उकिएपछि बल्ल ड्राइभरले उसलाई ओर्लिन अनुरोध गर्यो बसबाट ओर्लिना साथ पार्वतीको होस आवाज उड्यो टाड़ा टाड़ा फट फट एक दुई घर मात्रै थिए बाँकी बसबाट एउटा अध्यारो अनुहार पारेर उभिए एकदमै याचनामा साढे छ फिट जति उचाइ र डबल ज्यानको त्यो गोरो इजरायली पुरुषले सायद पार्वतीको अलमल बुझ्यो उसले हिब्रु भाषामा सोध्यो मलाई लाग्छ तपाईँलाई केही सहयोग चाहिएको छ भन्नुहोस् के गर्नु सक्छु पार्वती हिब्रू भाषामा लामो उत्तर फर्काउन सक्दिनँ त्यसैले उसले हातमा बोकेको चिर्कटोतिर बढाई ठेगाना हेर्ने बित्तिकै उसले मुस्कुराएर भन्यो ल हिँड्नुहोस् हिँड्नुहोस् मसँगै हिँड्नुहोस् पार्वती अलिकति डराई उसँग जाउँ कि नजाउँको दोधारमा परी उसले फेरि भन्यो डराउनु पर्दैन म तपाईँलाई तपाईँको ठेगाना पुर्यान्छ उसको बोलीमा प्रशस्त सरलता झल्किएको थियो त्यसैले पार्वतीलाई लाग्यो यो राम्रै मान्छे रहेछ केही बेर हिँडेपछि ठेगानामा उल्लेख भएको घर परेबाट देखाइदियो उसले पार्वतीले खुसी हुँदै भाने तोदा, तोदा, तोदा, तोदा अर्थात् धन्यवाद गेटमा पुगेर उसले कागजमा लेखिएको नम्बरमा फोन गरी डराउँदै डराउँदै धोद्रो स्वरमा उताबाट आवाज आयो मिजे अर्थात् को हो पार्वतीले फोनबाटै आफ्नो परिचय दिए त्यसपछि वृद्धाले ढोका खोलिन् उसले अलिकति झुकेर भाने ती वृद्धा हेर्दै रवाफिली थिइन् अग्ली पनि र मोटी पनि साठी वर्षे बुढेउलीले पनि तिनको जवानी खोज्न सकेको थिएन रातो पालिस पोतेको लामा लामा नङ कट खैरो कपाल निला आँखामाथि निलै आइस्याडो ओठमा रातो लिपस्टिक घालामा पनि राती हुने गरी रोज धलेकी एकदमै नखरमाउली बुढी थिएन पहिलो भेटमै मालियाले नाराथरी प्रश्न गरेर पार्वतीलाई कायल पारिन्ट किन आए किन आए के? काम पार्वतीले बोय फ्रेन्ड छैन भन्दा मालियाले आँखी भाउन जुरुक्कै उचालिन् अनि नीला आँखा बेसरी च्यातेर पार्वतीतिर हेरिराखिन् जिल्ला परेरा अनि बिना बोयफ्रेन्ड बाइस वर्ष कि भइस के कमजोरी छ त तमा के कमजोरी छ तमा यति भनिसकेर उनले आफूले बुझेको जीवनको सार पनि बताउन भ्याएँ नि हेर अब यो बिस वर्ष पुगिसकेपछि केटो साथी बिना बस्नु हुँदैन अब मैले त पन्ध्र वर्ष पुग्दै खाबेर बनाएँ एक्काइस वर्ष हुँदा त बिहे गरेँ मेरो तिनवटा छोरा दुइटै छोरी छन् अब म पचास वर्ष हुँदा श्रीमान क्यान्सरले एक बिते एक्लै बस्न सकिनँ अनि त्यहाँबाट साथी बनाएँ अर्को अध्रै उसको नाम अब श्रीमतीले छोडेर गएपछि आन्द्रै पनि एक्लै भाथे यही नजिकै छ उसको घर पनि मालियाले यति भन्दा नभन्दै उनकै उमेरको एउटा अग्लो न अग्लो गोरो न गोरो प्रौढ पुरुष धोकामा देखा पर्यो मालिया उसलाई स्वागत गर्न ढोकैमा पुगिन् यही रहेछ आन्द्रै उसको प्रेमी मालियाले आफ्नो दुवै हातले आन्द्रेको काँधमा फन्को बाँधेर करप्प अङ्गालो मारिन् उसको ओठमा हतारिँदै गहिरो चुम्बन कारिन् आन्द्रेले पनि मालियाका आँखा ओठ र घाँटीमा विश्वमती पाराले चुम्बन गर्यो के चुम्बन गर्यो भन्नु लिप्सटिक आइस्याडो सबै खाइदियो पार्वती त्यहीँ उभिएर हेरिरहे तर उसलाई यो दृश्य हेर्नु कि आखा चिम्लिएर बस्नु जस्तै भइसकेको थियो अति नै भएपछि उसले आँखा चिम्लिए तर मालिया र त्यो गोरु पुरुषको चुम्बनको विश्वमती ध्वनि उसको कानमा परिरह्यो मालियाले आन्द्रेको छातीमा बिस्तारै मुर्की हान्दै सोह्र किशोरी झैँ लाडिएर सोधिन् कि किन ढिलो आएको यसरी लाडिएको मालियाले पटक्कै सुहाएको थिएन यी वृद्ध प्रेमी प्रेमिकाको मैशालु हरकत देखेर पार्वती एकपल्ट त रन्थनी तर तुरन्तै सम्हाली पनि उसले मनम नै आफूलाई आश्वस्त पार्ने प्रयास गरी यो विदेश हो यति त सहनु पर्छ बाबै नत्र त कुटुरो भोकेर नेपाल फर्के भइको नि प्रेमीको अङ्गालोमा बेरिएको बेरिए मालियाले पार्वतीसित भनिन्टिरो अब यति मालियाका साथ अेको कपालिन् पार्वती सरासर कोठाभित्र पछि खाटमा डङ्ग पल्टी अनि लामो सास फेरोपनले एकैपल्ट छोप छोप्योलाई ऊ धक फुकाएर रुन चाहन्थे देखेर तर रुन पनि सकिनँ तर आँखाका कापहरूबाट बेला बेला बगिदिने आँसुलाई भने उसले पटक्कै थाम्न सकिरहेकी थिएन ऊ एकछिनपछि उठेर थुचुक्क बसी उता मालिया र आन्द्रे गफ गरिरहेका थिए आन्द्रेले के भन्यो पार्वतीले सुनिन मालियाले जवाफमा भनेको मात्रै सुनि मैले केयर देऊ भनेर एजेन्सीले पठाएको होइन आन्द्रे छोराछोरीको ढिपीले गर्दा यहाँ कति केयर गिभर आइसके म बुढी भएँ दिमागमा असर परेको छ मलाई स्याहार गर्ने मान्छे चाहियो अरे यति भनेर नखरा पार्दै लाडिएको आवाजमा मालियाले भनेन् म बुढी भाषु त डियर। तिमीलाई के लाग्छ आम्रेले पनि तुरन्तै जवाफ दियो हे तिमलाई त आँखा फुटेकाले मात्र बुढी देख्ला तिमी त जवान छेउ जवान जवान त्यसपछि तिनीहरू बोलेको सुनिएन केवल सुनिए केही अभद्र र अश्लील ध्वनिहरू दिनभरि पार्वतीलाई उकुस मुकुस भइरह्यो दिन ढल्केपछि आन्ध्रे र मालिया बिच पार्कतिर घुम्न निस्के हिँड्ने बेला मालियाले भानिन् हेर मलाई चाहिँ आन्द्रे भइपुग्छ ए छोराछोरीले हो मलाई बुढी देख्ने उनीहरूले नै हो यो केयर गिभरको लाइसेन्स साइसेन्स जिकाइदिएका र तिमीलाई पनि उनीहरूले नै ल्याएका हुने मलाई तिमीले केही सहयोग गर्नु पर्दैन घरैमा बसो फ्रिजमा प्रशस्त खानेकुरा छ भोकै नबस मन लागेको घर त्यही हो मेरो घर यति भनेर तिनी आन्द्रेको हात आफ्नो कम्मरमा बेर्दै बाहिरि इजरायलमा यस्तै विचित्र भनेर पार्वतीले कल्पनासम्म पनि गरेकी थिएन उसलाई यतिखेर यो जागिर नखाउ भने दिनभरिको शिकार खाऊ भने कान्छा बाउको अनुहार भने चाहिँ भएको थियो केही दिन यसै गरी बित्थे हरेक दिन आन्द्रे र मालियाको उखरमालो व्यवहारू हेर्न बाध्य भाइ पार्वती एक दिन फेरि आयो आन्द्रे एस्पल्टा आन्द्रेले मालियालाई अङ्गालो हाल्दै कोठातिर लिएर गयो कोठाको ढोकामा पुगुन्जेल सम्ममा उसले मालियाको शरीरबाट सबै लुगा उतारिसकेको थियो पिक्षाभित्रबाट लामो लामो सास फेरेको सुनियो र सुनियो त्यसपछि सधैँको जस्तै अभद्र आवाजहरू पार्वतीलाई डिग्मिग लाग्न थाल्यो उसका शरीरभरि जुरुङ्ग काँडा उम्रिए कति बस्नु यो घलाग्दो परिवेशमा पार्वतीले तत्काल निर्णय गरी आहा, यहाँ तेई हतार हतार आफ्नो कोठाभित्र पछि सुटकेसमा आफ्नो लोगा फाटा कोची अनि कतै नहेरी फुत्तै निस्की मालिया र आन्द्रेले निस्किएको पार्वती सासै नोगी थ्रीकुमारीको अपार्टमेन्ट अपार्टमेन्टमा सुटकेस राखेर तुरुन्तै पार्वती एजेन्सीको अफिसमा पुगी त्यहाँ कि हतर्ता लिया अस्वाभाविक रूपले मोटी थिइन् लिया अनुहार पनि भयानक हेराई एकदमै आक्रमक बोली उस्तै कडा लियालाई देख्ने बित्तिकै पार्वतीको सातो गइसकेको थियो लियाको खप्की सुन्न उसले आफूलाई मनमा नै तयार पार्न थाले तर त्यसो भएन लिहाको शरीर हेराई र बोली एकदमै पृथक थियो उनको व्यवहार पार्वतीको गुनासो उनले निकै ध्यानपूर्वक सुनिन् केही बेर चुप लागिन् अनि दिक्क भएर भन्न थालिन् मैं तो मालिया फरासीली वृद्ध छिन्ने सुने थे जो गए एक हफ्ता बसन ही सकते थे पार्वती अलिक साहस आयो उसने तिफ्ट वृद्धा न साठी वर्ष की जवान हु जवान समस्या तैयोग उनको जवानी उनको जवानी पार्वतीको कुरा सुनेपछि ती मोटी महिला मुस्कुराइन् उनले फोन नपाइन् अर्कोतिर मालियाकी छोरी वा छोराले फोन उठाएको हुनुपर्छ लियाले हिब्रू भाषामा रिसाउँदै भनिन् कि अब म तिमी आमाको लागि केयर गिभर उपलब्ध गराउन सक्दिन उताको जवाफ नपर्खी लियाले फोन राखिदिन् अनि पार्वतीतिर फर्केर भनिन् काम खोजिदिन्छु र पठाइदिन्छु त्यहाँबाट निस्कँदै पार्वतीले भने तोदा जवाबमा लियाले मुस्कुराउँदै भनिन् लियाको सौन्दर्यमा अटाएको पाँच थर डुम्री भोटेको एउटा सानो कच्ची घरमा एक दाजु पछि पार्वती जन्मेकी थि आमा बेला माउसलाई उसलाई भन्ने गर्थिन् हेर पार्वती तँलाई जन्माउनु कम्ती दुःख भयो होइन मलाई कम्ती दुःख भयो होइन मलाई रातभरि व्यथाले च्याप्यो सुनिनेहरूले पनि हरेस खाइसकेका थिए सबैले त गर्वमै मरिसकिस् भन्थे भोलिपल्ट पनि दिनभरि व्यथाले छोडेन मलाई पछि साँझ छ बजीतिर बल्ल पो तैँले च्या च्या गरेको सुन्यो बुझिस् त्यसरी जन्मियो कि आमाले दुखी अनुहार पारेर पार्वतीलाई सुनाएकी थिइन् के दिन मात्र काका बाका दुबई बुहारी ने दोसों पल्ट एक, एक महीना को अंतर में छोरी छोरा बाधे काका को घर में नाती नई नाती भाग भूईमा खुट्टे थे तेरा हजुरबाबाबाबी ते भर नाती नई चाहिए थे तर ते तो बाईद तेरा हजुरबाब कमता निराश भाथे यहाँ चिं कर उतार हजूबाबाब को अन्हार चुग झमिले थे त्यति बेला ढिकी जातो, घाँस दाउरा टोकसोरो गुहार्तनले उमेरमे बुढी देखिन थालेकी पार्वतीकी आमाले सुत्केरी बेथाले गालेको शरीरलाई बलैले उठाएर नवजात पार्वतीसित रोधे भनेकी थिइन् छोरी भएर आइहालिस् मैले जस्तो दुःख चाहिँ खसेको आँसु पार्वतीलाई अहिले पनि निधारमा पोखिए जस्तो लाग्छ त्यसको तातोपनले आज पनि उसलाई बिझाएको अनुभव हुन्छ पार्वतीकी आमाको दुःख त्यसपछि पनि कहाँ सकिएको थियो र कुनै कुरामा एक दिन पार्वतीलाई भनिन् त जन्मिँदा कामले गएको छ भनेर एक दुईजनाले भनेका थिए तिन महिनासम्म पनि फर्केर आएनन् मैले छोरी पाएँ भनेर सासु ससुरा पनि मसित ठुस्किएर तिन धाम गर्न भनेर निस्किएँ सुत्केरी उतारिदिनु पनि कोही थिएन जेन्थेन आफैले आफ्नो स्याहार गरे धेरै वर्षसम्म पनि आमाले यो प्रसङ्ग सुनाइरहन्थिन् भगवतीलाई उसलाई भने एकदम नरमाइलो लाग्थ्यो के ऊ बाको लागि पनि अनपेक्षित सन्तान थिए के ऊ छोरी भएर जन्मेकीले नै तिन तिन महिनासम्म पनि बा उसको मुख हेर्न घर नआएका हुन् यो पीडा बोधले उसलाई बेलाको बेला, बेला पिरोली रहन्थ्यो छ वर्ष हुन्जेल दिनहरू कसरी बिते उसलाई पत्तै भएन तर यो अवधिमा उसले आफ्ना पितालाई आफूप्रति कहिले पनि आत्मीय भएको अनुभव गर्न सकिन्न उसलाई बाले दाजुलाई जस्तै आफूलाई पनि कानमा राखेर रा, गाउँ घुमाएको कुनै सम्झना छैन उसलाई जोरखुट्टाले उछालेर घोगुती बासुती खेलाएको सम्झरा पनि छैन उसको स्मृतिमा उसका पिताले उसलाई माया गरेर आफ्नो छातीमा टाँसेको एउटा सानो दृश्यसम्मको सम्झना पनि छैन पिताको छातीको न्यानोपन उसले त सपनामा पनि अनुभूत गर्न पाइन पहाडमा त जन्मे पार्वती तर पहाडको स्मृतिलाई उसले लामो समयसम्म नमेटिने गरी आफ्नो मनभित्र सङ्घाल्न पाइन उसका साना साना पैतलाले कुनै बखत पहाडको उकाली ओराली टेकेका थिए होलान् त्यहाँको ढुङ्गा माटोमा उसका पैतलाका पनि डोक बसेका थिए होलान् तर किनकिन पहाड उसको स्मृतिमा आउँदैन उसको स्मृतिमा त बस आइरहन्छ उसलाई छेउमा देख्न बदलिने पिताको अनुहारको रङ उफ कसरी हाँस्दा हाँस्दैको पिताको अनुहार उसलाई देख्न घरमा काम गर्ने बलबहादुरको कछाड जस्तै मैलिन्थ्यो त्यही मैलो अनुहार लिएर एक दिन पार्वतीका पिताले सबैका सामु घोषणा गरे अब हामी यो पहाडमा नबस्ने उता, <ण्णागा> उता हो त्यसपछि उनीहरू सपरिवार होक्से झरेका थिए त्यस यता होक्सेको एउटा टाढे घरमा उसको बाल्यकाल बित्यो ऊ अलिअलि बुझ्ने भइसकेकी थिएन आमाले उसलाई भनिन् ला आजदेखि त सात वर्ष कि भइस सात वर्ष कि त्यति बेला दाजु स्कुल जाने भन्दै एउटा दुइटा किताब काखीमा च्यापेर दक्षिणतिर झर्थ्यो होक्से झरेको केही महिनामा आमाको काखमा भाइ खेल्न थालिसकेको थियो आमाका सुकेका छातीका लाम्टाहरू फेरि भरिएर आएका थिए भाइ त्यही लाम्टामा झुन्डिरहन्थ्यो ऊ भने आँगनकी पल्लो छेउ भएर बग्ने उजत्रै कुलामा पानी छप्ल्याङ छप्ल्याङ पार्दै दिन बिताउँथे पानीमा फालेको ढुङ्गाको टुप्लुङ्ग आवाज सुनेर मख पर्दै आँगनमा फेरि फेरि नाच्दा तथा दिनहरू रमाइलै थिए तर समस्या तब शुरू भयो जब यो एकनासे दैनिकीबाट उसको मन पहरलिन छोड्यो उसलाई कुलाको पानी भन्दा दाजुको किताबमा भएका हात्ती र चराहरू बढ्दा मनपर्ने थाले ऊ किताबका अक्षरहरूतिर आकर्षित भए कागजमा लतपतिएका ती अक्षरहरू कनिकुति पर्थ्यो दाई अनि त उसलाई अक्षरहरू पनि बोल्दा रहेछन् भन्ने लाग्न थाल्यो अक्षरसँग कुराकानी गर्न पाइने रहेछ उसकी किताब पढ़ लगे कि भाग अक्षर गफ करने मन लगे अक्षर रहे उत्तरा मन लगे आकर्षण नलगाई दाजू का पी पी कुछ अरू बेला त दाजुलाई यसरी पछ्याउँदा आमाले केही पनि भन्दैनथिन् तर स्कुल जाने बेलामा चाहिँ च्याप्प समाएर राख्थिन् ऊ आँगनमा उत्तानो परेर लडीबुढी गर्थे घाउने गरी रुन थाल्थे बा एक छेउमा चुप लागेर बसिरहन्थे उनलाई छोरीको रुहाईसित मानु कुनै सरकार नै थिएन उसको रुहाई घर वरिपरिका नरिवल र सुपारीका पातमा ठोकिएर फेरि उहिनेर फर्किन्थ्यो बिस्तारै बिस्तारै उसले बा आमालाई काबु पार्ने उपाय पत्ता लगाई घर भित्रबाट गिलास बटुका ल्याएर कुलामा फाल्थे अनि ऊ यसरी फाली पछि घुर्क्याउँथे कि मलाई स्कुल नपठाउने भए म सधैँ यसरी नै घरका भाँडाकुँडा कुलामा ल्याएर मिल्काउँछु त्यसो गर्दा बाले एकपल्ट एउटा पातलो बाँसका लौराले उसको तिग्रामा बजारेका थिए घाउने नै थियो त्यस दिन उसका तिघ्राबाट बगेको रगतको तातो पार्वती आज पनि अनुभव गर्छे ऊ यस्ता स्मृतिहरूलाई कागजमा पेन्सिलले लेखिएका हरफहरूलाई इरेजरले मेटे झै लागि मेट्न चाहन्छे तर स्मृतिहरू यति सजिलै कहाँ मेटिँदा रहेछन् इनार भित्र कराउँदा जसरी आफ्नै आवाज फर्केर आउँछ त्यसरी नै स्मृतिहरू फर्की फर्की आउँदो रहेछन् आखिर मन पनि एउटा इनार नै त रहेछ तर कहाली लाग्दो इनार एक दिन आँगनमा लडीबुडी गरेर रुँदा रुँदै उसले फ्याटक्केसोची कुन्नी झुरुक्क उठेर उदोतिर उँधोतिर द गुरी बाआमाआफ्नै कामको ध्याउन्नमा थिए एकछिन रोएपछि थाक्से अनि आफै चुप लाग्छ भनेर वास्तै नगरी बसेका थिए पार्वती कति बेला र आँगनबाट गई भन्ने उनीहरूले पत्ते पाएनन् स्कुल जाने बाटोमा सिमाली डाँडो थियो त्यसलाई सबैजना चिहान डाँडो भन्थे त्यहाँ भूत प्रेत र चुडेलीहरू हुन्छन् भन्ने गाउँभरि हल्ला थियो ती भूत प्रेतले केटाकेटीलाई देख्ने बित्तिकै के खान्छन् त्यसैले त्यतातिर ते एक्लै त जाँदै नजानु गाउँका बुढाखाडा सबैले यसै भन्थे त्यसैले केटाकेटीहरू त्यो बाटोबाट एक्लै ओहोर दोहोर गर्दैनथे स्कुल जाँदा पनि त्यहाँ पुगेपछि गुटुटु कुद्थे गाउँलेहरूले खाँदा खाँदा डर भरिदिएका थिए उनीहरूको कमालो मनमा तर त्यस दिन पार्वतीको मनबाट त्यो डर हराएको थियो दौडिरहेकी पार्वती त्यहाँनिर पुगेपछि टक्कर हो कि यताउति हेरि पनि तर त्यहाँ उसलाई तर्साउन भूत प्रेतहरू थिएनन् किचकन्नी पनि देखिन उसले त्यसपछि ऊ ढुक्का उसलाई बुढाखाडाहरूले पनि झुटो बोल्दा रहेछन् भन्ने लाग्यो ऊ त्यहाँबाट उसरी नै दगुर्दै स्कुलसम्म पुगी स्कुलको पछाडी रहेको धारामा हातले थापेर पानी पिउँदै गरेकी आफू जत्रै तर मोटी केटीका पछाडी ऊ उभिए पानी पिउनै छोडेर त्यो केटी एक टकले पार्वतीलाई हेर्न थाले त्यसपछि पार्वतीको पटपट्टी फुटेको कुइनातिर देखाएर गिज्याई उसले पानी खाना आएका अरूले पनि कहिले उसको जामा माथि उचाल दिने कहिले कपाल बाँधेको रिवन फुकाइदिने कहिले चिमोट्ने आदि इत्यादि गरेर हैरान पार्न थाले ऊ भने भयभरको रिस दबाएर हान्ने गोरुले जस्तो आँखे भाउ खोम्च्याउँदै उभि राखे त्यहाँ उसले सबैलाई तीख आँखाले हेर्ने बाहेक अरू केही गर्न सकिन् आवाजमा बजेको घन्टी सँगै सबैजना दौडिँदै कक्षा कोठातिर लागे पार्वती पनि उनीहरूको पछि पछि कुदे सबैजना कता कता पसेऊ भने एकजना शिक्षकले पढाइरहेको कक्षामा खुरुखुरु पछि दुब्ला अग्ला लाम्चो अनुहारका गोरा शिक्षकले पढाउनै छोडेर जिल्ला पर्दै सोधे न शिक्षकलाई पनि उसले चकित पारिदिएकी थिए कुन् शिक्षकले एकछिन पछि भने ल भोलिदेखि सधैँ आएस तेरो रोल नम्बर भयो अडतिस कति अडतिस जीवनमा त्यति खुसी पार्वती कहिले पनि भागी थिएन त्यसो त कति सानो हो यो खुशी तर जीवनमा यस्ता खुसीले ठूलै माने राख्दा रहेछन् यस्तै साना साना खुसीहरूबाट पलाउँदो रहेछ मान्छेभित्र जिउने मोह नत्र मान्छेले जन्मेको भोलिपल्टदेखि नै मृत्युको कामना गर्न थाल्ने थियो होला तर पार्वतीले कहिले पनि मृत्युको कामना गर्दैन उपन्यास तोदाको दो यही सकिन्छ हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो लाग्यो हवस् आजको अङ्क यति उपन्यास तोदा र यस कार्यक्रम बारे यहाँको धारणा